हार्दिक स्वागत कार्यक्रम अर्पण समर्पणको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइन एनपी लगन गरेर विशिक्षको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौं र मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौं दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुनेछौ कार्यक्रम अर्पण समर्पणमा तपाईँलाई दुईवटा नम्बरबाट हामी स्वागत गर्ने गर्दछौं शून्य र शून्य छपन्न कार्यक्रम अर्पण समर्पणको आजको बसाईमा भने सुगम संगीत कार्यक्रममा का स्थान दिने जमर्को राखेका छौँ आजको दिन के कसरी बिताइरहनु भएको छ दिन लागि सम्झना अनि विदेशमा रहनुहुने नवीन राई अनि स्वदेशमा रहने अनि सम्पूर्ण चिन्ने नचिन्ने साथीहरू लगाएर अन्तिममा रमा भन्ने साथीको निम्ति हुन्छ नमस्कार यति बेला सिद्धिबाट दिनेश चिपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने आधुनिक गीत मार्फत तपाईँले आफ्नो आफन्तजन घर तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ सम्पर्कमामस्कार के कसरी बिनु भएको छ है झम लागि प्रतीक्षा अनि मेरो घरको मम्मी बिहान हुन्छ सविताजी कार्यक्र यति बेलानौ वाट्य सविता हुनु भएको थियो आफ्नो आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर विधा पाइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुरमा तपाई के गर्नुहुन्छ सोनिमा आउनु भएको छ सम्झना सम्झिनु मलेसियम भएको मेरो अङ्कल भएको विश्वलाई मेरो साथीहरू अञना गीता घर परिवारलाई रेडियो अर्बन कार्यक्रम सुनेर बस्नु भएको तपाईँ हुन्छ सुनिमा जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सुनिमा लामा हुनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ हेलो नमस्कार हजुर प्रजलजी के कसरी बिताउनु तिनीहरू हुन्छ आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ प्रज्लि कार्यक्रममा आउनु आउँदै गर्नु होला यति बेला कुराकबाट प्रज्वल तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको सबैले पनि कोही मित्र हुनुहुन्छ हेलो हो हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँबाट हुनुहुन्छ राधाजी धेरै दिनपछि आउनुभयो तपाईँ अनि राधाजीको कस्तो व्यापार व्यवसाय कस्तो भइरहेछ राधाजी आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ यति बेला टिकौली कृष्ण मन्दिरबाट राता ठाकुर आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने भाँ्न कहाँ सक्छु र म रजिन रिमालको सुमधुर आवाजमा सजिएको मिठो गीत हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा फेरि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ औराँ औराँ आ, जी आजको दिन के कसरी बिताइरहनु भएको छ हुन्छ सञ्जुजी कार्यक्रममा आउनु भएको छ सञ्चना अनि मेरो साताहरू हुन्छ सञ्जु जे कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला कुराकबाट सञ्जु तामाङ आउनु भएको थियो फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कि खान हुन्छ कसको लागि राख्न चाहनुहुन्छ नमस्कार हुन्छ बेला मकरणपुरबाट एरिना व्यवसायमा आज आधुनिक सुगम सङ्गीत कार्यक्रममा स्थान दिइराखेका छु फेरि पनि कोही मित्र हुनुहुन्छ आजो। आजो दिन के जी। दादा दादा हो अनि हाम्रो पनि भएको छैन कति अलग अलग खानेर कहिले काहीँ पनि खानु पर्छ हुन्छ शुक्लालजी कार्यक्रम भएको छ कसको लागि राख्न प्राय दादाको लागि मेरो साथी सनक लामा मेरो बहिनी आमिषा बहिनीको लागि अशोक प्रजल कुमार प्रविन अनि सुक्लाल भै चिन्नातिनी सम्पूर्ण दादा हुन्छ सुक्लाल जममा आउनुभयो नमस्कार दादा यति बेला खोराकबाट सुक्लाल लामा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राखिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार तपाईँ कुमारजी पहिलोचोटि कुराकानी हो कि जस्तो लागिरहेछ मलाई स्वागत गरेपछि पछिल्लो दिनहरूमा फेरि चटक्कै माया मार्नु हुँदैन नि त सम्झना सम्झको लागि राख्न चाहनुहुन्छ हुन्छ कुमार जे कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले छुट दिन्छौँ नमस्कार यति बेला काप्रे पाँच खाल्यो कुमार प्याकुरेल आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब उनी कार्यक्रममा एउटा मिठो आधुनिक गीत सुन्छौँ र त्यसपछि एकैछिनको विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ Jiyo ni sudo sajiyo ni goli timra निम्री चो बध्यतमें बाध्यता चो बाध्य रही हम दो खेरा गयो कसलाई माफ घर हो कसल माफ घर हो दो हो, रेडियो अर्पण एक सौ चार अपो पांच मेगा हर्ज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 सम्पर्क न्यूङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिफ्रिज वासिङ मेसिन भ्याकुम क्लिनर पाइनुका साथै यलसिडी र यलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित यलजी टोषी क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौराचोक सितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ चा। स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ रहाजुरा लैठ पाइ नेशनल बुक साइन द स्टेशनरी जाऊ समझे सौरा छो घरी घरी नेशनल बुक साइन द स्टेसरी जाऊ सद समझे सौराछो घरी घरी जाऊ समझरामी कहां सरकारी विद्यालय बोर्डिंग स्कूल तथा कैंपस का, का पाठ्यपुस्तक हार्मिक किताब लागी आवसिक परने स्टेशनरी सामानकूद का सामग्री पाइन का साथ ही को सीम कार्ड एन टी सी एनसिल्ज कार्ड्यू नेशनल छपन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानब्बे पांच पचास एकसठी छे उन्नाइस घर घर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 मेरे शान स्टाइल छ मेरे छुट्टे परफोर्मेन्स छद ऑटोमोबाइल प्री खरीद मेरे विश्वास मेरे सहारा आशीर्वाद ऑटोमोबाइल प्री तथा पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअप राम एक सौ पच्चीस एक र पचास सीसी को डिस्कभर बाइक एक सौ सीसी को प्लाटिना बाइक पाई साथाइनांस सुविधा एक्सचेंज अफर जीनियन स्पेस पार्ट तथा दक्ष रुभवी मेकानिक द्वारा सर्विस को सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्रणाली खैरनी चार मग्नी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य रेडियो अर्पण एक सय चार थुप्रो पाँच छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोर इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको मित्र मित्र व्यवसायमा स्वागत गर्छु हेलो हजुर नमस्कार का को खिलाल कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुटिन्छौँ नमस्कार थियो आफन्त इष्टिफो नमस्कार हजुरको मौसम कस्तो छ सनकी पानी पानी शीतल महसुस गरिरहनु भएको छ हजुर हजुर हुन्छ सनक जे कार्यक्रममा आउनु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ सम्झना सन्देशको कसको लागि राख्न चाहनुहुन्छ हजुरलाई धन्यवाद अनि हजुर अनि सुखराज तामाङलाई अनि विरुवा तामाङ अनि भान्जा रातो प्रजा प्रवीण कुमार हजुर दान्ती लामा अनि दिपक बहिनीलाई अनि रमेश तामाङलाई होइन हुन्छ सनकजी कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला कुराको वाक्य सनक तामा गाउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको बसाईमा भने नेपाली आधुनिक सुगम संगीतलाई कार्यक्रममा स्थान दिइराखेका छौं मिठा मिठा नेपाली आधुनिक सुगम संगीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस गरिराखेका छौं मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर पेला सम्पूर्ण प्रियोजन मित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौं कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राजीलाई सराह गरिराख्नु भएको छ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच तिन सय तेत्तिसको दुईवटा भएर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर के मगरे अलिकति तपाईँको आवाजलाई मैले बुझ्नै सकिरहेको छैन पक्कै पनि तपाईँको आवाजलाई मैले पक्कै पनि अलिकति ठाउँ नै सकिरहेको छैन ओ दामनगर भन्नुभयो कि खानुभयो उखान नगर उहाँको आवाजले मैले राम्रोताले सुन्न सकिराखेको थिएन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर लागेर तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ के अनि खाजा कि मेरो सम्झनालाई अनि मेरो मलाल आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर मिला भइसक्नु भएको छ हजुर नमस्कार कोही मित्र हुनुहुन्छ भनेर राज्यले सरा गरिराख्नु भएको छ सम्पर्क विचेत भइसकेको छ एतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पणिक शिक्षा बाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डट रेडियो गरेर विश्वको जुनसुकै कुरामा रह्यो भने कार्यक्रम अर्पण समर्पणकी अवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दैनजलसम्म आवाज रेडियो स्टेटमा पुऱ्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै फोन गर्ने साथीहरू हुनुहुन्थ्यो सिद्धीबाट विनेश सिपाङ कुराकबाट सुनिमा लामा कुराकबाट प्रजल तामाङ किकोौली कृष्ण मन्दिरबाट राता ठाकुर कुराकबाट सञ्जय तामाङ मकनपुरबाट सरिना तामाङ कुराकबाट शुक्ला लामा काप्रेबाट कुमार प्याकुरेल सिद्धि पाँचबाट खेमलाल सेपाङ कुराकबाट सोनक तामाङ नवलपरासीबाट एउटा साथी आउनुभएको थियो उहाँको आवाजलाई मैले राम्रो ताली बुझ्न सकिनँ र क्षमा अर्चना माग्न भोलिको बसाइ म उहाँसँग पक्कै पनि कुराकानी हुने नै छ त्यस्तै गरी कोकबाट हरिमा चेपाङ आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम एउटा मिठो आवाजलाई छोड्दै कार्यक्रमबाट म रिवस मगर पनि विदा हुन्छु नमस्कार मेरा रात जस्तला हागा बंद छोटी पत जो हागा बंदा छोटी को पत जत हो तिम्रो मेरो मया को फूल माला जस्ते कास्ना पाए त्यूरु बनी बाना पाए सारा बाध दल झेलते त्यूरुन वासना पाए सपना तिमी मैले देखने लायका मन को माली बना लायका यो रेडियो अर्पण एक से सात अपलो पांच मेगा हर्ज तपाई हरकित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवा हु